कालज नेपाली गीतर को सविशेष प्रस्तुति अजर अमर गीत स्वर्णिम युग का गीतर को सुंदर दस्तावेज नेपाली संगीत को स्वर्णिम युग में अतुलनीय योगदान पुर्याउने स्रष्टाहरूमा सादर समर्पित कार्यक्रम अजर अमर गीत संगीतमा यहाँलाई स्वागत छ प्राविधिक मित्र शशीन्द्र गौतमका साथमा यो प्रस्तो प्रकाश आयमीको सर्वप्रथम आज सम्झना गरौं हाम्रा श्रद्धेय निबन्धकार शंकर लामी नेपाली निबन्ध साहित्यमा निबन्ध लेखेर पहिलो पटक निबन्ध विधामा एबस्ट्राक चिन्तन प्याज पुस्तकका निम्ति 20 बीसको दशकमा मदन पुरस्कार पाउने शंकर लामी छाने सर्वाधिक चर्चामा रहे जब उनले पारिजातको उपन्यास शिरिजको फूलमा भूमिका लेखे शिरिषको फूल दुई हजार बाइस सालमा मदन पुरस्कारद्वारा पुरस्कृत भएपछि शंकर लामी छाने चर्चामा आयो भने शंकर लामी छाने सर्वाधिक चर्चामा आएको वर्ष थियो दुई सालमा दुई हजार उनातीस सालको भदौमा शंकर लामी छानेलाई आवा गार्दैको सौन्दर्य शास्त्र नामक निबन्ध छापिएपछि चोरीको आरोप लागेपछि नेपाली साहित्यमा पहिलो पटक चोरीको स्वीकार गर्ने श्रष्टा थिए शंकर लामी छाने शंकर लमी छाने को आज चैत्र पांच जन्मदिन उनको समझना करेडियो नेपाल प्रथम गीतकार शंकर लामी छाने को, को, को, को गीत हामीस नभकर लमी छाने प्रिय संगीतकार अम्बर गुरूंगीतर में ईश्वर बल्लभ को गीतवा शंकर लमीछाने धेरै भइसके कि जीवनमा पीडा आज तेरी के को खुसी आयो काँडा नै काँडा थिए जिन्दगीमा काँडा चुह <muchos> के को देला सके देला जा बिर्स सके सभी याद बिर्सि सके सभी याद मैले हिंदे को बाटो अति को देख राम रा गत याद आयो आखिर मेरे रा गत याद आयो रो, याद आयो याद आयो, आयो, आयो। अमर गुरू को स्वर रंगीत में ईश्वर बल्लभ को शब्द में यह गीत हमें प्रस्तुत गयो अजर अमर गीत को आज को सताशियों श्रृंखला में अजर अमर गीतहरूको आगामी वैशाख एक गतेपछिको पहिलो श्रयौं अङ्क हुनेछ अजर अमर गीतको शतक अङ्कको दिनमा हामी अजर अमरका सबै मित्रहरूसँग एउटा भेटघाटको कार्यक्रम तय गर्दैछौ यहाँहरू आफ्नो विचार सम्प्रेषण र भेटघाट कार्यक्रमका लागि तयार रहनुहोला भन्ने आग्रह गर्दछौ हामीलाई कार्यक्रममा सबैभन्दा पहिला सुशीला सिलवालले शुभकामना पठाउनु भएको छ अजर अमर गीतको यो कार्यक्रमको लागि त्यसै गरिकन जोगमेर माझी लेख्नुहुन्छ पर्सी एक्काइस को दिन जन्मदिन पर्नुभएका आदरणीय नेपाली कला साहित्य जगतका व्याख्याता पुराना संगीत जगतका सूक्ष्म जानकार आफ्नो मिठो स्वरको वशमा हामीलाई राख्न सफल भनेर उहाँले लामो समीक्षात्मक टिप्पणी गर्नुभएको छ उहाँको बारेमा पछि जानकारी गराउला आगामी मार्च एक्काइस तारीकका दिन नेपालमा धेरै वर्षपछि पुन एकपटक विश्व कविता दिवस मनाइँदैछ भक्तपुरमा र यो कार्यक्रमको दिन मार्च एक्काइसका दिन नेपालका धेरै कविहरूले का शो कार्यक्रममा सहभागी हुँदैछन् विशेष गरेर भक्तपुरका स्थानीय युवा कविहरू र काठमाण्डुबाट चर्चित कविहरू रविन्द्र मिश्र चेतन कार्की मुरारी सिगदेल सुभाष चन्द्र ढुंगेल प्राध्यापक डाक्टर सनत कुमार बस्ती यसै गरिकन नेपाल भाषा र मैथिलीका कविहरू पनि समावेश हुँदैछन् मार्च एक्काइस एक, एक अविस्मरणीय दिन पनि हो यसलाई विश्व प्रसिद्ध संगीतकार बाघको जन्मदिनसँग पनि जोडिएको छ कार्यक्रममा अन्य गीत संगीतको चर्चाको क्रममा अम्बर गुरूङले नै गाएको यो गीत धेरै भइसक्यो जीवनमा याद ईश्वर बल्लभकै शब्दमा नातिकाजीको संगीतमा यही गीतलाई गाउनुभएको छ योगेश वैद्यले प्रस्तुत गर्दछ परा फ्रज खे खुस काढा नै काँढा थिए जिन्दगीमाबरी Thank you. के का बेला बेल जारृ सके सबै त एकी जीवन याद आए ईश्वर वल्लभ को कविता ईश्वर वल्लभ को गीत ईश्वर वल्लभ को शब्द नातीगाजी को संगीत और योगेश वैद्य को योगेश वैद्य को गायन दु हजार पच्चीस साल में किरण खरल को शब्दवा कति प्यासी जिंदगी शुरू हो योगेश वैद्य को गायन को उच्च आकर्षण शिव अधिकारी को शब्द में सपना भुलाई सारा आंसू लेकर जाओ लोकप्रियता को शिखर में पुगढ़ थी तर अचम रईल योगेश वैद्यले गाएको गीतका गीतकार शिव अधिकारीसँग योगेश वैद्यको भेट वा परिचय फोन मार्फत त्यो पनि तीस वर्षपछि मात्र भयो कुनै सन्ताउन्न सालको फागुनमा एउटा अन्तर्वार्ता दिने क्रममा योगेश वैद्यको शिव अधिकारीसँग परिचय भयो एउटा चर्चित गीतको गीतकार र गायकको परिचय हुन यो नेपालमा त्यत्रो लामो समय लाग्यो योगेश वैदीका धेरै गीतहरूको चर्चा गर्ने बित्तिकै हामीलाई नातिकाजी शिवशंकरका संगीतका गीतहरू याद आउँछन् भने विशेष गरेर होतराज शर्माका संगीतमा पनि उनका धेरै गीतहरू स्मरण आजको कार्यक्रमको शुरूआतमा हामीलाई सुभाष ढुंगेलले लेख्नु भएको छ विथ सेम भिग्योर एण्ड बिङ मोर क्रेजी वेटिङ टू हियर रेस्पेक्टेड प्रकाश दाई एण्ड सुपर पपुलर सङ्ग भनेर लेख्नु भएको छ शंकर लामी छानेको पुण्यतिथिलाई विशेष स्मरण गरे राजेश्वर उदयले शंकर लामी छानेको किताबको आवरणसहित हाम्रो फेसबुकमा हामीलाई लेख्नुभएको छ त्यसै गरिकन गोविन्द थापाले हेप्पी बर्थडे शंकर लामी छाने भनेर लेख्नुभएको छ भेष गुरूङले समय भन्दा धेरै अघि जन्मेका नेपाली निबन्ध फाँटका वरिष्ठ मूर्धन्य साहित्यकार शंकर लामी छानेको जन्म भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु भनेर उनका किताब शंकर लामी छानेका निबन्ध र शंकर स्मृतिको आवरण पनि राख्नुभएको छ त्यसै गरिकन राजेश्वर उदयले पनि नेपाली साहित्यलाई प्रदान गर्नुभएको अमूल्य साहित्यिक निधिको लागि कृतज्ञता ज्ञापन गर्दै नेपाली निबन्ध साहित्यका शिखर पुरूष शंकर लामी छानेप्रति भावपूर्ण श्रद्धाञ्जली भनेर पाल्पाबाट राजेश्वर उदयलेख्नुभएको छ आर्यन दीपकले जन्मदिनको शुभकामना केव शाहले पनि शुभकामना र काशीनाथ जिले पनि शंकर जयन्तीको शुभकामना भन्नुभएको छ केशव शाहजीको प्रसंग आउने बित्तिकै शंकर लामी छानेको कुरा कुरा यादगार स्मृति आउँछ शंकर लामी छानेको गोदुली संसार कुनै एउटा साहित्यकारको घरमा र्याकमा फेला पर्छ लेखिएको हुन्छ आदरणीय केशव बहादुर शाहजीलाई चसनीय उपहार स्वरूप शंकर लामी छाने दुई हजार केशवबहादुर शाह नामका धेरै मान्छेलाई फोन गरे तपाई शंकर लामी छानले चिन्नुहुन्छ भनेर फोन गर्दा कयौं केशवहादुर शाहले शंकर लामी छानलाई चिनेको कुरा बताएन तर धेरै दिनपछि दूरसंचारका महाप्रबन्धकका रूपमा केशवबहादुर शाहको नियुक्ति भएको मैले अखबारमा पढेपछि तीनै केशवहादुर शाहलाई मैले एक फोन गरे यहाँ केशवहादुर शाह बोल्दै हुनुहुन्छ भनेर शोद्ध हो त्यति बेला वहाँ दूरसञ्चारको महाप्रबन्धक हुनुभएको भएर धेरैले उहाँलाई टेलिफोनको लाइन माग्न फोन गरेको होला भनेर उहाँले म अहिले एकदम व्यस्त छु मलाई भोलि फोन गर्नुहोला भन्नुभयो र मैले भने तपाईँको एउटा नाममा किताब रहेछ तपाईँको किताब हराएको कहीँ फेला परेको छ म यो किताब बुझाउन चाहन्छु भनेपछि उहाँले समय दिनुभयो वैशाखको महिना थियो काठमाडौँ त्यति बेला उपत्यका बन्द भएको कारण हिँडेरै म उहाँको कार्यालय पुगे र मैले उहाँलाई त्यो किताब दिए उहाँ आश्चर्य हुनुभयो केशव शाहजी यो किताब त मेरो हो तर हराएको धेरै वर्ष भयो कहाँ पाउनुभयो भने उहाँलाई सोध्नुभयो मैले भने एउटा ब्याङ्कमा काम गर्ने मान्छे घरमा पाएँ तपाईँको नाम देखेँ र आठ नौ महिनादेखि यो किताब मैसँग थियो भनेर मैले भने अनि उहाँले मलाई सोध्नुभयो शङ्कर लामी छानेजी कहाँ हुनुहुन्छ त आजकल भनेर मैले भने उहाँ बितेको तिस वर्ष भइसक्यो उहाँ अब हुनुहुन्न भनेर त्यसपछि केशवहादुर शाहजी स्तब्ध हुनुभयो आज उहाँले पनि शङ्कर लामी छानेलाई भर्खरै शुभकामना व्यक्त गर्नुभयो धन्यवाद केशवहादुर शाहजी शङ्कर लामी छाने का निम्ति केशवहादुर शाहले त्यति बेला टेलिफोनको लाइन मिलाइदिनु भएको रहेछ ताचलको घरमा यो छब्बीस सालतिरकै कुरा र टेलिफोनको लाइन मिलाइदिए बापत नै उहाँलाई पुस्तक उहाँले उपहार पनि दिनुभएको रहेछ केशव शाहजीसँगको संस्मरण त थाँती नै रह्यो तर शंकर लामी छानेको सबैभन्दा यादगार पक्ष हुन गयो नेपाली समाजका निम्ति वहाँ दुई साल आश्विन अठार गति आग लागि भएको नेपालको पहिलो सिनेमा हल काठमाण्डु सिनेमा हल जसको पछि नाम गरेर जनसेवा सिनेमा हल भयो त्यस हलको अन्तिम म्यानेजर हुनुहुन्थ्यो शंकर लामेछाने र होटेल शंकरको पनि शंकर लामिछाने पहिलो म्यानेजर हुनुहुन्थ्यो शंकर लामेछाने र चिनीको विज्ञापन पहिलो पटक छापिँदा रूपरेखा पत्रिकामा शंकर लामिछानीले लेखेका थिए कागज जस्तै सफा साहित्य जस्तै मिठो चिनी यस्ता धेरै कुरामा शंकर लामिछाने आबद्ध थिए र सबैभन्दा रमाइलो कुरा काठमाण्डुको माइतीघर चोक जुन अब केशवस्थापितले त्यसलाई विस्थापित गरेर मण्डाला चोक बनाउनु भयो त्यो माइतीघर चोकको नाम पनि शङ्कर लामिछानीले राख्नुभएको थियो यसको कारण के थियो भने शङ्कर लामिछानी त्यति बेला बन्न लागेको चलचित्र माइतीघरमा फिल्मको नाम के राख्नुपर्छ भनेर सल्लाह रा, दिन जानुभएको थियो र उहाँले यो फिल्मको कार्यालय पनि यहीँ छ र यो फिल्मको नाम पनि माइतीघर राखे राम्रो हुन्छ भनेपछि माइतीघरको कार्यालयको कारण नै त्यो माइतीघरको चोक जुन थापाथली था बबर महल र पुतल सड़कको जुन रामसाहपतको चोक छ त्यसलाई माइतीघर नाम राखेका थिए शंकर लामी छानेले यी धेरै कारणले स्मरण गर्न सकिने शंकर लामी छानीले जीवनमा जम्मा दुईवटा किताबमा भूमिका लेखे पहिलो शिरजको फूल दोस्रो पिटरजे कार्थकको उपन्यासमा प्रत्येक ठाउँ प्रत्येक मान्छेमा शीर्ष को फूल ने मदन पुरस्कार पाया प्रत्येक ठाकुर प्रत्येक मानी ने साझा पुरस्कार पाय शंकरमी छानी को समझना ताज रहोस अब प्रसंग वश शंकर लमी छानी मनपरे ठाव दाजीलिंग राजीलिंग वहां ससुराली हो रहा दाजीलिंग का लोकप्रिय संगीतकार का रूप में शांति ठटाल को समझना हांति ठटाल ने को शब्द में संगीत कर र दशक का दुई लोकप्रिय गायिका दावा गालमोरो गीत पातली पैताली उतरी सारी नाई पारी तीमी दस समझ ी हचालय पनि जस्तै यो गीतको फेरि रिमिक्स पनि भएको छ यसका बारेमा दावा ग्याल मले दुःख पनि व्यक्त गर्नुभयो युट्युबमा मैले यो गीत सुने त्यति रमाइलो लागेन भनेर उहाँले काठमाडौँ आउँदा भन्नु पनि भयो एक्ले ट्विट गर्नुभएको छ विपत्तिमा पनि हाँस्ने सिकाऊ मलाई बानी वा औ यो गीतको भाका यति पावरफुल छ कि के भन्नु र भनेर लेख्नु भएको छ प्रभात जी लेख्नुहुन्छ शङ्कर लामी छानेको जीवनी पढे झैँ लागिरहेछ थ्याङ्क यू प्रकाश दाई भनेर लेख्नुभएको छ शङ्कर लामी छानेको जीवनी कुनै दिन अझै प्रसङ्गवश पढौँला प्रभातजी आज त मैले छोटो सार मात्र राखेको हुँ यसलाई टेलर मात्र भनौँ त्यसै गरी धना पौडेलजी लेख्नुहुन्छ रमाइलो संस्मरण शङ्कर लामी बारेमा धन्यवाद प्रकाशजीलाई भन्नुभएको छ त्यसै गरिकन सुदीप भण्डारीले हामीलाई ट्विट गर्नुभएको छ धेरै पछि अझ गीत सुन्ने मौका मिल्यो औधी खुसी लागेको अवस्था सतासी मात्र होइन आठ हजार सात सय शून्य शून्य शून्य भाग पुरा होस् भनेर उहाँले शुभकामना व्यक्त गर्नुभएको छ त्यसै गरिकन सुन्न रमाइलो लागिरहेछ भनेर रूसमले लेख्नु भएको छ भावपूर्ण श्रद्धाञ्जली शंकर लामी छानेलाई भने धेरैले यहाँ शुभकामना शुभेच्छा व्यक्त गर्नुभएको छ रेडियो नेपालका प्रथम गीतकार शंकर लामी छाने जसको गीत गाएर हरिप्रसाद रिमालले माइक्रोफोनको अगाडि उभिए मेरो आँखाबाट आँसु भएर तिम्रो मुटु बग्नेछ भन्ने गीतका कारण शंकर लामिछानीलाई हामीले सम्झिन्छौं भने शंकर लामिछानीको गीत संगीत गरेर अम्बर गुरूङले रेकर्ड गरेपछि शंकर लामिछानलाई त्यो गीत चित्त बुझेन र अम्बर गुरूङसँग झड़ा गर्न गए तिमीले मेरो गीतको शब्द किन काटेको अक्षर किन काटेको शंकर लामिछानीको प्रश्न सुनेपछि अम्बर गुरूङले भने यहाँ संगीत धुन गर्दा या नी भन्ने अक्षर अटाउँदै अटा त्यही भएर काटेको भन्नेछ शंकर लामी छानेले भनेछन् तिमी को मेरो अक्षर काट्ने गीत भनेको त रसबरी जस्तो हुनुपर्छ त्यसलाई मुखमा गएर काट्नुपर्छ पेटमा काट्यो भने त रस चुइहाल्छ नि यसरी शंकर लामी र अम्बर गुरूङको त्यति चलेको द्वन्द नेपाली संगीतको निकै रोचक घटना मानिन्छ तर शंकरले माया गरेका अम्बर गुरूङ र अम्बर गुरूङले माया गरेका शंकरदाई नेपाली संगीत इतिहासको अद्वितीय जोड़ी नै हुन् यो कुरा सदैव स्मरण रहनेछ संेत्री लेख्नुहुन्छ गोत्लिन्छु प्याजका पत्र पत्रमा र सम्झन्छु अवेष्ट्राक चिन्तन प्याज र लामी छानेलाई धन्यवाद साइमी दाईलाई पनि भनेर धन्यवाद एसी दिनेश लेख्नुहुन्छ दाजु सयौं एपिसोडको पर्खाईमा भनेर लेख्नु भएको छ गोकुल सापकोटाले मनमा जति पीड़ा भए पनि नसुनि बस्न नसकिने रहेछ सायद केही पीड़ा हल्का होला कि भनेर गोकुल सापकोटाले लेख्नु भएको छ सम्बन्धले उनी नारायण गोपालका सांगीतिक गुरू पनि हुन् नाताले उनी प्रेमधोज प्रधानका अति निकटका साथी तर उनको संगीतसँग कुनै सम्बन्ध रहेन 2035 हजार पैतिस सालपछि उनले हार्मोनियम तबला बाजा सबै छून नै दिए. गाउन माइक्रोफोनको अगाडि उभन उनलाई मनै लागेन तर त्यस्ता गायकलाई हामी कहिले काई मात्र सम्झना गर्छौं जो अहिले उज्यालो एफएम उज्यालो नाइन्टी नेटवर्कको भवन भन्दा करिब तीन चार मिटर पर बस्नुहुन्छ तर गीत संगीत समाचार धेरै कुराबाट टाढा रहनुहुन्छ उनले नै पहिलो पटक नारायण गोपाललाई तबला बजाउन छोडेर गीत गाउनुपर्छ भनेर प्रेरित गरे उनैले प्रेमदोज प्रधानसँग मिलेर गोरेटोत्यो गाउँको गीतको संगीत गरे यस्ता गायक कहिल्यै काही मात्र हामी सुन्छौ उनको, उनको अन्तर्वार्ता प्रसारण गर्ने धोको पनि राखेका छौं रत्नमा नातिकाजीको संगीतमा तिनै गायक आवाज पता लगाउनु राती रातिसँग कसै कु भइसकेको मन सक्दैन बाँडिन सुकिनी रौरी सुकुमारी छो तिमीमा छ जवानी तर दिउँ कसरी कसैको नसो मैको निशानी कुर्कन्न माया छाती मरोपी मुस्कानले गोडेरा दुर्गा मै जाऊ मला बछौना छोड़ेरा नजीक सरदई सरदैनाऊ मसंग टीना अधेरी बंदे अझेरी बंदे लुका मारी खिलेरा नखोज भरना मन को शांति नीलज चले मस पानी उन दौदा को हत्या कसरी गरौँ तिमीले फकाउँदा सरापले तिम्रो पिराति मेरो सक्दैन नसिन नठामा राति मसँग लडी यी गायक का हुन हुन् मानिकरत्न स्वर थियो तारादेवीको रत्न स्थापित आफ्ना काका सिद्ध रत्न स्थापितका कारण प्रेरित भएर नेपाली संगीतमा होमिए र मैले गीत बजाउनु अघि यसका गायक को हुन् त भनेर एउटा शंखास्पद प्रश्न छोडेको थिएँ यहाँहरूलाई तर अद्भुत रचमा कुरा नेपाली संगीतलाई अत्यन्त माया गर्ने चर्चित चलचित्र निर्देशक श्याम राईले हाम्रा प्राविधिक मित्र शशिन्द्र गौतम मार्फत सही उत्तर दिनुभएको छ श्याम राईलाई भेटेर हामी कुनै दिन उचित पुरस्कार पनि अवश्य दिने नै छौं श्याम नेपाली चलचित्र वासुदेवदेखि लिएर धेरै पछिसम्म सक्रिय हुनुहुन्छ र उहाँले नै चोट फिल्ममा उहाँकै फिल्मका निम्ति नारायण गोपालले अन्तिम पटक चलचित्रमा विराई माया अधुरो भयो भन्ने गीत श्यामराईकै चलचित्रका लागि गाउनुभएको थियो श्यामराईले पछिल्लो पटक गुरूचेला नामक चलचित्र पनि निर्देशन गर्नुभएको थियो श्याम राई रंगमञ्च सिनेमा पत्र पत्रिका र टेलिभिजनमा सक्रिय नाम हो वहाँले नायक सरोज खनाललाई पनि नायकको रूपमा पहिलो पटक मौका दिनुभएको थियो तिनै श्यामराईले आज सही उत्तर दिनुभएको छ वहाँलाई हामी एउटा पुरस्कारको अवश्य पनि व्यवस्था गर्नेछ धन्यवाद श्यामराईजी र आज हामी सयौं अङ्कको कुराकानी गर्दै गर्दा हामीलाई धेरैले सय अङ्क छिटै पुगोस् र भेटघाट होस् भनेर कामना गर्नुभएको छ सय अङ्क पछिको हाम्रो भेटघाटको स्थानको स्थान बारेमा शशीन्द्र गौतमजीले संयोजन गर्नुहुनेछ र यहाँहरूलाई हामीले कहाँ भेट्ने त्यसबेला हामी अवश्य पनि आमन्त्रण गर्ने नै छौं हामीलाई लगभग छयालिसजना मित्रले कार्य सयौं अङ्कपछिको भेट कहाँ हुन्छ भनेर प्रश्न पनि राख्नुभएको छ र कैयनले कहिले हुने कहाँ हुने भनेर जिज्ञासा पनि राख्नु भएको छ प्रेम नारायणजीले लेख्नु भएको छ म जस्ता हजारौं श्रोताहरूलाई मनमोहक बनाउने एकमात्र कार्यक्रम अजर अमर गीतहरु एकपछि अर्को हरेक श्रृंखलाहरू उत्कृष्ट हुँदै गएको पाएको छु धेरै श्रोताहरूको तर्फबाट सल्लाह सुझाव पनि आइरहेकै छन् यस्तै आरोह अवरोहलाई छिचोल्दै अजर अमर गीतहरू संयं श्रृंखलाको नजिक आइपुगेको छ यस अवसरमा अजर अमर गीतहरूको युनिट अनि उज्यालो नाइन्टी नेटवर्कलाई अग्रिम बधाई अनि शुभकामना छ सयपछिका यसका श्रोता शुभेच्छुक मार्फत भेला र भेटघाट कार्यक्रम गरेर एउटा परिवार बनाउने सोच यहाँले राख्नु भएको रहेछ यसले कार्यक्रमलाई अझै उचाइ थप्नेछ भन्दा फरक नपर्ला सायद नेपालमै भएको भए कार्यक्रममा उपस्थित जनाउने कोशिश रहन्थ्यो तर देश बाहिर छ त्यसैले यसै सामाजिक सञ्जाल मार्फत मात्र मेरो सहभागिता रहनेछ भनेर प्रेमनारायणजीले युएई आबुधाबीबाट लेख्नु भएको छ भने हरि ढकालजीले हामी परदेशीलाई पनि प्रवासी परिवार बनाइराख्नुहोला भनेर आबुधाबी युएबाटै लेख्नुभएको छ उहाँको घर काभ्रे एक गैरे बिसाउने मानिकरत्नको गीतपछि हामी लागौं मानिकरत्नकै गीतको शैलीमा गीत गाएर रेडियोमा प्रवेश गर्नुभएका गायक दीप श्रेष्ठका बारेमा अपेक्षाकृत सानो शहर धरानमा जयनारायण श्रेष्ठका जेठा छोराका रूपमा जन्मिएका दीपनारायण श्रेष्ठ जो कुनै समय चलचित्रका नायक बन्न भनेर बम्बई पनि भागेर गए तर उनको बस्ती वा उनको पकड थियो गायनमै दीप श्रेष्ठले पहिलोपटक रेडियोमा आफ्नै संगीतमा दुईवटा गीत गाए विजय श्रेष्ठका शब्दमा उनी गोपालजन अम्बर गुरूङका शब्दका गीत गाउन चाहन्थे तर धरानदेखि काठमाण्डु आएर गीत माग्न आउँदा त्यति बेला धेरै गाह्रो पर्ने र काठमाण्डु बस्नलाई निकै आर्थिक कठिनाई हुने कारणले गर्दा उनले त्यति बेला गोपालुन्जन अम्बर गुरूङका गीत गाउन पाएनन् मुस्किलले उनले पछि मायाप्रीति फिल्मका लागि गोपालुजनको शब्द र संगीतमा आकाशको रंग हजार धरतीको हजार गाए तर दिप श्रेष्ठको जिन्दगीमा अनौठो परिवर्तन ल्यायो अरू लामा सांगीतिक साँझले अरू लामा सांगीतिक साँझमा गाउन आएका दुई केटी त्यति गायिका सोफिया र सर्ला गुरूङ मध्ये सोफियासँग दीपश्रेष्ठको वैवाहिक जीवन बस्यो तर अर्णा लामासँग उनले कुनै त्यस्तो गीत संगीत गाउने मौका पाएका थिएनन् र पछि अम्बर गुरूङको संगीतमा दोभान एल्बमका लागि गाए भने र आफ्नै संगीतमा देवश्रेष्ठले राजेन्द्र थापाको शब्दमा अर्णा लामाको निम्ति अर्णा लामाको जीवनको लगभग लगभग अन्त्य गीत रेकर्ड गराए त्यो गीत आज अजरम्बर गीतहरूमा हामी पहिलोपटक प्रस्तुत गर्दैछौ राजेन्द्र थापाको शब्द दीपश्रेष्ठको संगीतमाकोणा लामाको सम्झना गर्दै र दिप श्रेष्ठले अणा लामाको निम्ति संगीत गरेको यही एउटा गीत हाम्रो संग्रहमा छ वा नेपाली संगीतको इकाइमा यही एउटा गीत सुरक्षित छ कथाकार अतिरिक्त पाण्डे लेख्नुहुन्छ प्रकाशर निबन्ध विधामा आफ्ना हस्तक्षेपूर्ण भूमिकासहित आफ्ना निबन्ध मार्फत निर्वाह गर्नुहुने असीम रहनुभएका शंकर लामी छानेप्रति हार्दिक श्रद्धासुमन अर्पित गर्दैछ अतिरित पाण्डेजीको शुभकामना जस्तै मुरारी सिखदेवजीले पनि शंकर लामी छानेप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ हाम्रो संयं श्रको भेटघाटका क्रमका लागि शुभेच्छा अनुज कुलुङले टीका छेत्रीले मधु छेत्री गायक संगीतकार मधु छेत्री जो अहिले अमेरिका हुनुहुन्छ उहाँले पनि शुभकामना पठाउनु भएको छ त्यसै गरिकन ग्रेश खालिङ विष्णुबहादुर थापा मुकुन्द राज शर्मा जो गीतकार हुनुहुन्छ बनमाराले बनाई खायो जस्तो गीत उहाँले लेख्नुभएको छ अमित रिजाल गायिका संगीता साक्ये जोगमेर माझी अनन्त कटवाल प्रमोद अमाते जो अमेरका हुनुहुन्छ उहाँले पनि शुभेच्छा पठाउनु भएको छ चित्रराज भट्ट सुभाष चन्द्र सुभाष ढुंगेल कृति श्रेष्ठ दीपक पराजुली केसी अभिशान्त विनोद लामा दिनेश रावत रतन चन्द श्रेष्ठ साउलिन श्रेष्ठ तेजु ढुंगेल सुभाष केसी सोभिया था थापा तारानाथ निरौला राधेस्याम दिल राजेश्वर उदयले लिखित रूपमै शुभकामना पठाउनु भएको छ उहाँको शुभकामनालाई कुनै दिन समय उभारेर वाचन गरौंला आज कार्यक्रममा एउटा यस्तो गीतको चर्चा गर्न चाहन्छु जुन गीतका कारण नेपाली संगीतका अजर अमर संगीतकार गोपालिंजनको सम्झना हुन्छ र यही गीतका कारण पहिलो पटक गोपालनको संगीतमा गीत गाउन आएकी तारा थापाको पनि सम्झना हुन्छ तर गोपालञ्जन र तारा थापाको जोडी गीतका कारणले अझ रम्मत नै छन् तर यस गीत लेख्ने गीतकारको कुरा धेरै गोप्य र गाउन मानिन्छ यसका गीतकार हुन् नगेन्द्र थापा नगेन्द्र थापा जसले नारायण गोपाल र गोपालञ्जनका बीचमा स्याण्डविचको भूमिका निर्वाह गरे वा भन्नु दुईटा टोसको बीचको जामको रूपमा आफ्नो भूमिका निर्वाह गरे र उनी भन्थे म गीतकार होइन मलाई नारायण र गोपालले गीतकार बनाए आज नगेन्द्र थापाको कालोजय गीत तारी नदेऊ एमाजी दाई तारा थापाको स्वरूपमा तारा थापाको स्वास्थ्य लाभको कामना गर्दै गुन्जनी छ तर यो गीत कसरी बन्यो र कसरी लेखियो भन्ने बारेमा गीतकार नगेन्द्र थापाको अभिव्यक्ति म एक्ज्याक्टली त वर्ष भन्न सकिनँ सम्भवतः त्यो दुई हजार तेइस चौबिस सालको कुरा हो म आफ्नो गृहजीलाई धनगुटा गइरहेको थिए अनि त्यहाँ मूलघाटमा अरू खोला अरुण खोलामा त्यस बेला पुल थिएन नाउबाट तरेर पारिरहनु पर्थ्यो अनि घरबाट बिदा गरेर बारीबाट बिहा गरेर दुलैलाई माइतीपट्टिको मान्छेले घरपट्टि पठाउँदाखेरि एउटा दुहै नाउमा पर्छ कि मात्रै थिए र ऊ रोइरहे थिए अनि त्यो हिँड्यो अनि मैले त्यहाँ यसो सोधेको थिएँ यो के हो यो कुरा भन्दाखेरि यसरी घरबाट बिदा गरेर जाने र दुलैलाई पठाएको भनेर भन्दाखेरि मलाई अलिक नमिठो लाग्यो र त्यसबेला मैले कल्पना गरेँ म दुलै भएको भए यो नाउमा चढ्ने बेलामा माइती छोडेर म तराईको घर अथवा श्रीमानको घर अथवा कसमको घरमा जाँदाखेरि म भित्र कस्तो फिलिङ हुन्छ एउटा तुरेको फिलिङ भनेर मैले सम्झे, त्यो सम्झेको आधारमा लेखेको यो प्योरली काल्पनिक कुरा हो थापा जो अहिले क्यान्सरबाट ग्रस्त हुनुहुन्छ उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आज यो गीतसँगै हामी विदा हुन्छौ र विदा हुनु अघि हामी यो चैत्र महिनाभरि नेपाली संगीतका धेरै स्रष्टाहरूसँग जुट्नेछौ आवाजमा वार्तामा गीत संगीतको इतिहासमा यी जानकारीसँगै प्राविधिक मित्र शशीन्द्र गौतम नेपालत्यका सहयोगी सुफल काफ्लेसहित यो प्रस्तुता प्रकाश हामीलाई पनि विधा दिनुहोस्